नमस्कार अर्पण एक सय चार थब्लु पाँच मेगाडसँगै इन्टरनेट अनलाइनमारेकै साथ सुनिरहनु भएको छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा सुदवन मेडिकल कलेजमा उपचारका लागि आउने मध्ये चारजना व्यक्ति विषविषादीसँग सम्बन्धित समस्याले आउने गरेको तथ्याङ्क कृषि प्राविधिकहरूले सार्वजनिक गरेका छन् एउटा अस्पतालमा मात्र गरेको यस्तो अध्ययनको विश्लेषण गर्दा दैनिक जसो संयौंको संख्यामा आम मानिसहरू विषविषादीसँग सम्बन्धित समस्या चितवनका विभिन्न अस्पताल आउने गरेको पुष्टि हुन्छ विषादी सेवनले अल्सर क्यान्सर श्वास प्रश्वास मेर्गौला फोक्सको कलेजमा प्रत्यक्ष असर गर्ने चिकित्सकहरू बताउँछन् शहरजारका उपभोक्ता बढ़ी जोखिममा देखिएका छन् अनुसन्धानकर्ताका अनुसार उत्पादन कम्पनीका कामदार विक्रेता प्रयोगकर्ता र उपभोक्ता विषादीको प्रत्यक्ष मारमा पर्ने गरेका छन् तथ्याङ्क अनुसार शहर बजारका पञ्चानब्बे प्रतिशत मानिसहरू तरकारी किनेरै खान्छन् तरकारीको उत्पादन बढ़ाउने नाममा रासायनिक मल र विषादीको प्रयोग उच्च रहेको जिल्लाका कृषि सरकारवालाहरू बताउँछन् विषादीलाई बेच्न भई औषधिको रूपमा प्रयोग गर्ने हुँदा समस्या बढ़दै गएको प्राविधिकहरूले बताएका छन् चितवनमा कुल चौवालिस हेक्टरमा तरकारी खेती हुँदै आएको छ कृषि प्राविधिकहरूले बताए अनुसार भण्डारा चैनपुर शुक्रनगर र जगतपुरमा बढ़ी विषादी प्रयोग हुने गरेको छ चितवनमा विषादी बेच्ने पसलहरू दुई सय पचास बढ़िरहेको पाइएको छ चितवन विषादी प्रयोगका हिसाबले अग्र स्थानमा रहेको यसअघि नेपाल सरकारले घोषणा गरिसकेको चितवनबाट वार्षिक चौतीस मेट्रिक टन तरकारी काठमाण्ड पोखरा बुटबल र वीरगंज लैजाने गरिएको कृषि कार्यालयले जनाएको छ कृषि क्षेत्रमा एभाभेक्टिन एक दशमलव नौ एसिफेट पचहत्तर अल्फासाई परमेथिन पाँच अल्फा पर मेथ्रिन दश प्रतिशत पुगेको छ नेपालमा प्रति वर्ष प्रति हेक्टर एक सय बयालिस ग्राम विषादीको प्रयोग हुने गरेको छ पछिल्ला वर्ष चितोवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने र मार्ने क्रम घटेको छ एकै वर्षमा सैतिसवटा सम्म चोरी सिकायरले गैंडा मारेको चितोवनमा पछिल्लो दुई वर्षमा 17 गैंडा मरेका छन् जसमध्ये लाई चोरी सिकायरले मारेका हुन् अहिले गैंडा मर्ने र मारिने क्रम घटेको छ चितवन राष्ट्र निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुवरले भन्नुभयो स्थानीय जनताको संरक्षणप्रति बढ़दो जागरूकताले पनि गैंडा मारिने क्रम रोकिएको हो आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा नौवटा गैंडा मरेका छन् मरेका मध्ये आठ कालगतिले र एक चोरी मारेका हुन् अघिल्लो आर्थिक वर्ष दुई हजार उनासत्तरी मरेका आठ गैंडा मध्ये सातवटा काल गतिले मरेका हुन् भने एउटा चोरी शिकारले मारेको विगत सोलह वर्ष को अवधि में सबा कम गैडा विगत दुई वर्ष यर चितवनमा एकै वर्षमा सैतिसवटासम्म चोरी शिकारले गैंडा मारेका भेटिन्थे प्रमुख संरक्षण अधिकृत कुंवरले भन्नुभयो कालगतीले पनि एकै वर्षमा तेइसवटासम्म गैंडा मरेका उदाहरण छन् चोरी शिकारले बढ़ी गैंडा मारेका बेला कालगतीले पनि बढ़ी नै मर्ने गरेको अनुभव उहाँसँग रहेको छ निकुञ्जको तथ्याङ्क अनुसार चोरी शिकारबाट सबैभन्दा बढ़ी आर्थिक वर्ष दुई हजार अन्ठाउन्न सैतिसवटा र आर्थिक वर्ष दुई हजार उनामा बत्तीसवटा गैंा मारिएका थिए कालगतीले मर्नेमा भने सबैभन्दा बढ़ी आर्थिक वर्ष दुई हजार पचपन्न छपन्नमा तेइसवटा रहेका छन् कृषि तथा वन विश्वविद्यालयले करारमा नयाँ उप प्राध्यापकहरू नियुक्त गर्न सूचना निकालेपछि विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छनृ कृषि संकायमा एघार जना उप प्राध्यापकहरू पदपूर्ति गर्न डिन कार्यालयले साउन नौ गते सात दिने सूचना निकालेको थियो प्रध्यापक तथा कर्मचारीहरूले सो सूचना खारेज माग गर्दै आइतबारबाट धरना दिएका छन् तत्काल आवश्यकता नहुँदा नहुँदै पनि विश्वविद्यालयले नियम र प्रावधानलाई समेत मिचेर डिन कार्यालयले सूचना निकालेर रा प्राध्यापकहरू राख्न लागेको छ यो खारेज हुनुपर्छ विश्वविद्यालयको कृषि संकाय डिन कार्यालय अगाडि धरनामा बसेका उप सन्तोष मरठाले भन्नुभयो विश्वविद्यालयको कार्यकारिणी परिषदले असार नौमा उप प्राध्यापक भर्ना गर्ने निर्णय गरेको थियो सो निर्णय सार्वजनिक भएपछि विश्वविद्यालयका प्राध्यापकहरूले डिनको कार्यालयमा असार पन्ध्रमा तालाबन्दी गरेका थिए तालाबन्दी कायमै रहेका बेलामा साउन नौ गते दिनकारले ले, ले गोर्खापत्रमा पदप्रतिको विज्ञापन निकालेको छ विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू कर्मचारीको आवाजमा सुनवाई नभई काकरण धरना शुरू गरेको प्राध्यापकहरूले बताएका छन् मोगलिन बजारमा अनाधिकृत रूपमा कर औसलेको आरोपमा पक्राउ गरिएका चारजनालाई जिल्ला प्रहरी कार्यालयले आन्तरिक राजस्व कार्यले भरतपुरको जिम्मा लगाएको छ व्यवसायीहरूले सहमतिका काम भएको बताएपछि उनीहरूमाथि कानूनी कार्यवाही अघि बढ़ाउने वा सफाई दिने भन्ने सम्बन्धमा आज निर्णय हुने आन्तरिक राजस्व कारले भरतपुरका प्रमुख कर अधिकृत प्रेम उपाध्यायले बताउनुभयो मोगलिन बजारमा रहेका व्यवसायहरूसँग पैसा उठाइरहेको बस्तामा प्रहरले विष्णु तिवारी तारनाथ कण्डेल सानो काजी पाठक र नारायण पाण्डेलाई पक्राउ गरेको थियो उनीहरूले गलत मनसाय नराखी व्यवसायसँग आपस विश्वासको आधारमा रकम लिएको भनी स्वयं रकम बुझाउने व्यवसायले नै बताएको प्रमुख उपाध्यायले बताउनुभयो Thank <laughs> you. माडीमा रहेका बंगुर पालक कृषकहरूलाई संगठित गर्ने उद्देश्यले आइतबार बंगुर, बंगुर पालन व्यवसाय संघ माडीको तदश समिति गठन गरिएको छ माडी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा केशव राणा भाटको समाजकत्वमा सात सदस्यीय कार्यसमिति गठन गरिएको हो कार्यसमितिका सदस्यहरूमा निरञ्जन भट्टराई भीमप्रसाद महतो मोहन भण्डारी मधुस्वेदी एलिना दुरा र रमेश नेपाली रहनु भएको छ भरतपुर नगरपालिकाड़ा नम्बर एकमा पर्ने ठिमरामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ नगरपालिकाभित्र पर्ने दुर्गम भेगको रूपमा रहेको ठिमुरावासीहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भरतपुर नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको पहलमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको हो जिल्ला सदरमुकामभित्र पर्ने नगरपालिकाको सबभन्दा दुर्गम भेगका रूपमा परिचित रहेको छ पनि यो दुर्गम ठाउँमा एक पचास घरधुरीलाई सहज रूपमा स्वास्थ्य सेवा दिन शहरी स्वास्थ्य क्लिनिक संचालन गरिएको स्वास्थ्य क्लिनिकी अयव एवं कार्यालय प्रमुख सावित्री साबकोठाले जानकारी दिनुभयो चितवनमा एसएलसीको पूरक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ यही साउन बीस गतेबाट हुने पूरक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय जनाएको छ परीक्षाका लागि चाहिने आवश्यक सामग्री सबै केन्द्रबाट आइसकेको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो परीक्षाका लागि जिल्लामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ परीक्षामा चार विद्यार्थी सहभागी हुँदैछन् शिक्षामा बालिकाको पहुँच गेट कार्यक्रमका सुपरभाइजरहरूको एक हप्ते तालिम आइतबारबाट नानगढमा शुरू भएको छ गेट कार्यक्रम सञ्चालन भएका पर्सा रौतड़ र धनुषाका बीसजना सुपरभाइजरहरू तालिममा सहभागी भएका छन् पर्सामा गेट कार्यक्रम सञ्चालन गर्दै आएको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजनामा युनिसेफको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालयको समन्वयमा तालिम आयोजना भएको हो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणप्रति तपाई के भन्नुहुन्छ ए स्वाभाविक प्रक्रिया बी द्विपक्षीय हित हुने आशा र सी हात्ती आयो हाती आयो फुस्सा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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडा विर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौ बिसे काठमाडौँ मुगलिन जमली पोखरा नानगढ परासीबाट सडक खण्ड पनि खुल्ला छन्ून्न पाँच शून्य मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम तेतीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बिहान र दिउसोतिर पानी पैरने र रा अपराह घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेसप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ आर्पार्ण मौसम आर्पार्ण मौसम जुवानी द्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारी सधैँ आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज कना लाग चाहन्छु नमस्कार हार्डवेयर लत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोग सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ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 भरतपुर दस्जिवां विद्युत प्राधिकरण गाड़ी फोर शून्य छप्पन